निश्वास नै विश्वास कला बुद्ध भविष्य हरे नामै महापुरुषहरूले भनेर सुने थिए यो सासु गए भने नफर्किने गरी कहिले जान्छ यो कहिले के हुन्छ भन्नु सकिँदैन यो सास नभएर साथै त्यसो हुनाले बाल्य अवस्थादेखि नै प्रभुको नामतिर राख्नुपर्छ भाततिर भन्ने पनि सुनेको थिएँ मैले भन्नु त मेरै छैन यो उमेरै छैन भन्नु फेरि परीक्षा गरेँ मेरो भनेपछि उहाँले तिमीले मुस्कुराएर भन्नु हो बाबु परीक्षको लागि भने तिम्रो निष्ठा त भनेर जान्थेन तिम्रो दृढ निष्ठा देखेर म प्रसन्न छु तिमीलाई आशीर्वाद दिन्छु जाऊ मधुवन जाओ भगवान् कृष्णको अति प्रिय तन्त त्यहाँ यमुनाजीको किनारमा एउटा पर्णकुटी बनाउनु त्यही तपस्या गर्नु नित्य यमुनाजीमा स्नान गर्नु प्राणायामद्वारा शरीर शुद्धि गर्नु नित्य भगवानको चरण कमलदेखि मस्तक पर्यन्त मस्तकदेखि चरण कमल पर्यन्त गर्नु अनि ओम नमो भगवते वासुदेवा यसरी पूजा पनि गर्न सक्नु भनेर मन्त्र पनि दिनुभयो नारदी आशीर्वाद लिएर जानु आफ्नो बाटो गाउँदै ध्रुवजीले पहिलो महिना बैल भयो नेवा भयो इत्यादि फल खाएर जानु तिन तिन दिनमा खाएर दोस्रो महिना छ छ दिनमा वृक्षका पातहरू कुखुराहरू खाएर रह उडा तेस्रो महिना नौ नौ दिनमा पानी पिएर भेटाउनु चौथो महिना अब बाह्र बाह्र दिनमा केवल हावा मात्र पिएर भेटाउनु थाल पाँचौँ महिना जब लागेको थियो त्यसपछि त हातमा घोडा तल मुटले उभिएर औठाको घरमा उभिएर हातमाथि पारेर कठोर तपमा लाग्नु भएको थियो भगवान द्रवित हुनुभयो भक्तको तपस्या देखेर दर्शन दिन जानु लाग्नुभयो भगवान् ध्रुवजीले ध्यानै ध्यानमा एउटा तेज पुञ्ज ओर्लिरहेको जस्तो देख्नुभयो अलिओर आइपुग्दाखेरि भगवान्को रूप देखा पर्यो सङ्घ चन्द्र झगडा पद्धारण गरेका पितामर धारी प्रभु दर्शन दिइरहनु भएको थियो बैकुन्ठनाथ भगवान् ध्रुवजीलाई दर्शन दिन पाल्नु अनि आफ्ना भगवान्ले यसलाई अब बोली खोलाइदिन्छु भनेर आफ्नो परम चिन्ह पाँच जन्ने शङ्कर छ ध्रुवजीको बाणी यसरी प्रस्फुटित भयो वेदका मन्त्र समान अन्याष्ट्री प्राण नमो भगवत पुल मेरा सुसुप्त बाणीलाई जग्गा मात्रे मात्रैभर मेरो आँखालाई देख्ने शक्ति कामलाई सुन्ने शक्ति हातलाई काम गर्ने शक्ति सारा इन्द्रियहरूका का नाम भनेको इन्द्रिय ऋषिका नामेश भगवान् हजुर प्रतिमा अत्यन्त कृतज्ञ छु दर्शन पाए तर लाल बाल को नमस्कार गर्छु एउटा स्वीकार होस् मैले हजुरका चरण कमलमा प्रेम राख्ने भक्ति राख्ने भगवान् प्रति अर्पित भएका महात्माहरूसित सन्त साधु सत्वहरूसित बियो कहिले नहोस् मेरो सधैँ भेटिरहेको स्वीकार होस् भक्ति म क्त महापुरुषहरू भेट भइरह्यो भने नित्य हजुरको अमृत म सुनिरहनु पाउँछु म र मेरो भवत सिन्धु चर्ने मेरो बाटो गम को बराह क्षेत्र धामको श्री पशुपतिनाथ भगवान को, को, को श्री रमचन्द्र भगवान को। भागवत महापुराण को महर्षि वेद व्यासुदेव स्वामी को महाराज परीक्षितजी को समस्त वैष्णवजन को समस्त भक्तजन को आजका आनन्द को भक्त र भगवानको जय जय श्री राम